कंग्रेस महामन्त्री कोइरालाको स्वास्थ्यमा उल्लेख्य सुधार औषधिको मात्रा घटाइयो सरकार विस्तार गरिने प्रधानमन्त्री ओलीको भनाई स्वास्थ्य मन्त्रालयका अमेरिकाद्वारा कोरियाली नेता किम जोंग सहित दसजना विरूद्ध प्रतिबन्ध बंगलादेशमा ईद मनाइरहेका माथि बम आक्रमण र पोर्चुगल युरोकपको फाइनलमा प्रवेश रोनाल्डोले युरोकपको सर्वाधिक गोलकर्ताको रेकर्ड भेट्टाए प्रभावकारी का नेपाली कांग्रेसका महामन्त्री डाक्टर शाङ्क कोइरालाको होस पूर्ण रूपमा खुलेको छ उपचारमा खटिएका चिकित्साका अनुसार उनले मान्छे चिल्न थालेका छन् आँखा चलमलाउन थालेका जनाइएको छ हामीलाई अब धेरै आशा छ डाक्टर लव नरसिंह जोशीले भने सुधार राम्रो भइरहेको छ यसरी नै प्रगति भए बेलुका या भोलि विहानसम्ममा भेन्टिलेटरबाट झिक्न सकिन्छ उनलाई दिइराखेको औषधिको डोज पनि अहिले कम गरिएको छ प्रेसर संतुलनमा ल्याउनका लागि हिजो उनलाई कड़ा डोजका चार किसिमका औषधि प्रयोग गरिएकोमा बिहान आधा घटाइएको थियो अहिले भने एउटा मात्र दिन थालिएको डाक्टर जोशीले बताएका छन् मंगलबार रातीदेखि चाबा हिलको ओम अस्पतालमा भर्ना भएका कोइरालालाई बुधबार बिहानदेखि भेन्टिलेटरमा राखिएको हो उनमा पेट श्वास समस्या छ बान्ता गर्ने क्रममा फोक्सोमा खाना अड्किएपछि निमोनियाको संक्रमण पनि देखिएको अस्पतालले जनाएको छ प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विस्तार हुने जनाएका छन् अहिले बयालिसजना मन्त्री रहेको सरकारमा जना, जना थपिने उनले खुलाएका छैनन् सत्ता साथीदार नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरिने संकेतहरू सार्वजनिक गरेपछि सरकार फेरिने चर्चा चलेको थियो सत्ता परिवर्तनको विषयलाई प्रधानमन्त्री होलीले हल्ला भन्दै सरकार परिवर्तन नहुने जनाएका छन् उनले ट्वीट गर्दै भनेका छन् हल्लै हल्लाले हल्लिने र त्यसैका पछि बानी परेको छ कतिपयलाई सरकार परिवर्तनको हल्ला खुप चलेको छ तर सरकार परिवर्तन होइन संविधानप्रति असन्तुष्टि जनाउँदै शरणबद्ध आन्दोलनमा उत्रिएको संघीय गठबन्धनले काठमाण्डमा रिले अनसन शुरू गरेको एक महीना पुगेको छ राजधानीको खुलामंचमा सुरु भएको रिले अनसनको एक महीना पुरा भए पनि सरकारसँग अझै औपचारिक वार्ता हुन सकेको छैन रिले बसेका गठबन्धनका नेताहरूले वार्ताका लागि सरकारले कुनै पनि पहल नै नगरेको भन्दै असन्तुष्टि जनाएका छन् आन्दोलनरत दलका नेताहरूले मधेसका माग पूरा नहुन्जेल आन्दोलन नरोकिने बताएका छन् गठबन्धनका नेताहरूले माग पूरा नभए अझ कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् आगामी कार्यक्रमको तय गठबन्धनको बैठकले गर्ने उनीहरूले बताएका छन् अनुशासन उल्लंघन गरेको अभियोगमा स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष जर्था दुई हजार बहत्तर त्रिहत्तरमा बाहन्नजना कर्मचारीहरूलाई बर्खास्त गरेको छ मंत्रालय ने उन्नी भविष्य में सरकारी सेवा कागी का समेत अयोग्य ठहर होनेगरी सेवा बर्खास्त कर हो। बर्खास्तमा पड़का मध्य अकाश स्टाफ नर्स पेशा में आबद्ध बिना जानकारी दिन दिनभंदा लामो समय बिदामा बचेपछि उनीहरूलाई भविष्यमा से सरकारी सेवाका लागि समेत अयोग्य हुने गरी कार्यवाही गरेको उपसचिव बाबुराम गौतमले जानकारी दिएका छन् मन्त्रालयले उनीहरूलाई नेपाल स्वास्थ्य सेवा ऐन दुई हजार त्रिपन्नको दफा बहत्तर खको उपदफा एक अनुसार कार्यवाही गरेको हो उक्त व्यवस्था अनुसार विधा स्वीकृत नगराई लगातार साठी दिनभन्दा बढ़ी अनुपस्थित कर्मचारीलाई भविष्यमा से सरकारी सेवाका लागि अयोग्य ठहर हुने गरी सेवाबाट बर्खास्त गर्न सकिनेछ मुस्ताङको जोमसोम स्थित ठिनीमा पर्ने ताङदुङ भन्ने ठाउँमा रहेको खानीको सरकारले अध्ययन गर्ने तयारी थालेको छ उद्योग मन्त्री सोमप्रसाद पाण्डे नेतृत्वमा खानी तथा भूगर्भ विभागका विज्ञसहितको टोलीले हालै मुस्ताङका विभिन्न स्थानमा रहेको युरेनियम पेट्रोल र नुन खानीको अध्ययन गरेसँगै कोइलाखानीको पनि अध्ययन हुन लागेको हो जोमसोमबाट ठिनी हुँदै ताङदुङ जान सकिन्छ विश्वको सबैभन्दा उच्च स्थानमा रहेको तिलिसो जाने बाटोमै पर्ने कोइलाखानीमा बाहिरबाट कोइलाका भाग देखिन्छ त्यसलाई बासिले आगो बाल्न समेत प्रयोग गर्दै आएको ठिनिका आस बहादुर थकालीले बताएका छन् संसदीय सुनवाई विशेष समितिले प्रधान न्यायाधीशमा प्रस्तावित सुशीला कार्कीको आइतबार र निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त अयोधी प्रसाद यादवको शुक्रबार अर्थात भोलि संसदीय सुनवाई गर्ने भएको छ समितिका सभापति कुलबहादुर गुरूङको सभापतित्वमा बिहिबार आज बस बैठक लेको निर्णय कार्यवाहक प्रधान न्यायाधीश सुशीला कार्की का हक में यही छब्बीस गते आईतवार बस्ने बैठकमा में उजरीकर्ता आपो उजरी पुष्टि कर बोलाने सोही दिन उनको संसदीय सुनवाई करने निर्णय समेत उनका विरूद्ध नाता कायम मा गराउन मांग गर्दै दायर मुद्दा में डीएनए परीक्षण मान्यता नदी को राष्ट्रीय मानवाधिकार आयोग का नाम अंतरिम आदेश जारी नगर्दा एक कर्मचारी सेवा निष्कासन हो राजनीतिकरण का विपरीत आप नातेदार को मुद्दा किनारा लगाकर फैसला मा फरक फरक मानदंड अपना मुद्दा को अध्ययन नगरी फैसला काठमंड वसुंधरा में करोड़ मूल्य घर जोड़े जस्ता आरोप रहें लमजुङ र पोखरा आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ आज दिउँसो दुई बजेर चौवालिस मिनटमा गोर्खा भूकम्पको पराकम्प गएको हो लमजुङ केन्द्रबिन्दु भएर चार दशमलव तीन रेक्टी स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक प्रहरी नायब निरीक्षक सहित पच्चीसजना प्रहरीलाई कार्यवाही गरेको छ प्रहरी आचरण विपरीत काम गरेको भन्दै 25 प्रहरीलाई कारवाही गरिएको हो एक महिना अघि दैजी चम्पापुरकी राम दुलरी राणा हत्या प्रकरणमा दैजी प्रहरी इन्चार्ज करणसिंह धामीले घटनाको सूचना पाउँदा पनि लापरवाही गरेको भन्दै उनीहरूलाई कार्यवाही गरिएको छ बझाङमा जंगली च्याउ एकै परिवारका तीनजना बिरामी भएका छन् बुधबार बेलुका जंगली च्याउ खाएका कणेल गगन कठायतका तीन छोरा बिरामी भएका हुन् बदबार गोठालो गएका बेला जंगलबाट ल्याएको च्याउ खाएका गगनका चौध वर्षका छोरा निरज 11 वर्षका रमेश सा, सात वर्षका सुजन बिरामी भएको प्रहरी नायब उप नरेन्द्र चन्द्रले जानकारी दिनुभएको छ बिरामी तीनैजनाको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको जिल्ला अस्पताल सिमखेतका डाक्टर पूर्णघर्ती मगरले बताउनु भएको छ अमेरिकाले उत्तर कोरियाली नेता किम जोङ उन सहित दशजना उत्तर कोरियाली उच्च सरकारी अधिकारी विरूद्ध प्रतिबन्धको घोषणा गरेको छ मानवाधिकारको गम्भीर उल्लंघन गरेको आरोपमा अमेरिकाले प्रतिबन्ध लगाएको हो प्रतिबन्धसँगै नेता किम जोङ उन लगायत अन्य अधिकारीहरूको अमेरिकामा रहेको चल अचल सम्पत्ति समेत रोक्का गरिने अमेरिकाले जनाएको छ साथै उनीहरूले कुनै पनि अमेरिकी नागरिकसँग मिलेर व्यापार व्यवसाय गर्न नपाउने जनाइएको छ बंगलादेशको सेलेक्यूमा ईद मनाउन हजारौं मानिस जम्मा भएका स्थानमा बम आक्रमण भएको छ आक्रमणमा पनि एक प्रहरी सहित दुईजनाको मृत्यु भएको छ घटनामा थुप्रै घाइते भएका छन् थप विवरण आउन बाँकी नै रहेको छ बंगलादेशको सबैभन्दा सुरक्षित स्थान गुलसनमा आक्रमण भएको केही दिनपछि नै यो घटना भएको हो आक्रमण गरिएको बंगलादेशको सबैभन्दा ठूलो ईद मनाउने स्थल समेत रहेको छदेखि सातजनाको सम्ममा रहेका बन्दुकधारीले पहिले प्रहरीमाथि आक्रमण गरेका थिए र त्यसपछि विस्फोट गरेका थिए अब खेल यूरोपियन चैंपियनशिप के इतिहास में क्रिस्टियानो रोनाल्डो ने पोर्चुगल् फाइनल में पुर्वने क्रम में आज बिहान एक गोल कर मिचियल प्लाटिनी को विकेटसंग बराबरी करेल्स विरूद्व त्रिपन्नौ मिनट में गोल यूरोकप उनको नवौ गोल समेत हो उनको पेल अंतराष्ट्रीय गोल यूरोकपम थी जब उनका थे प्रतियोगिता में उनके अर्क एक गोल करिए नकआउट चरण में एक पची अर्क जीत हाथ पर्दे पोर्चुगल अब फाइनल में यो सँगै दिउँसो बजेको युनिटी खबर सकिने लागेको छ अन्त्यमा काेस महामन्त्री कोइरालाको स्वास्थ्यमा उल्लेख्य सुधार औषधिको मात्रा घटाइयो सरकार विस्तार गरिने प्रधानमन्त्री ओलीको भनाई स्वास्थ्य मन्त्रालयका बाहुन्न कर्मचारी बर्खास्त अमेरिका दार कोरियाली नेता किम जोङ उन सहित दसजना विरूद्ध प्रतिबन्ध बंगलादेशमा ईद मनाइरहेकामाथि बम आक्रमण र पोर्चुगल युरोकलमा प्रवेश रोनाल्डोले युरोक गोलकर्ताको प्रविधि सहयोगीलाई